श्रीम भागवत वेदबाट निश्रित भएको प्रभाहित भएको अमृत धारा हो यसलाई वेदको नवनीत भन्दछन् वैदिक वाङमयको नवनीत हो जसले भागवत आद्योपान्त सुन्दछन् तिनले सम्पूर्ण वैदिक वाङमयको रसपाङ गरेका गा। हुन्छन् र भागवत उपदेश होइन यो त उपचार हो उपचार कसैलाई पनि भवरोग लागेका छन् यसबाट उपचार हुन्छ एक हप्तासम्म ध्यान मग्न भएर आनन्द मग्न भएर सम्पूर्ण यहाँका प्रसङ्गहरूलाई हृदय गरेर सुनोस् त्यस्ता भाग्यशाली भक्तको उपचार हुन्छ भवरोगको इलाज हुन्छ संसारमा आउनु परेको अरू कारणले हो भवरोग लागेर सम्पूर्ण संसारमा देखा परेका रोगहरूको बाबु हो भवरोग जस्तो भवरोगको समन भयो त्यसका समस्त रोगहरूको निवृत्ति हुन्छ किनकि जड नै त्यसको हराइसकेपछि अरू के रहन्छ त्यसकारणले भवबन्ध निवृत्त प्रयोजन हो भवबन्ध भवबन्धनबाट मुक्त हुने सर्वोपरि उपाय भागबन्ध हो यो उपदेश मात्र होइन उपचार हो यो सात दिनभित्र उपचार हुन्छ आएर त्यसको र गर्ने भाग्यशालीको भवरोगको इलाज हुन्छ मंगलाचरणमा जगत गुरु वेद व्यापीले बडा सुन्दर सुन्दर कुराहरू यसमा राख्नु भएको छ जुन प्रभुको कृपाले यो सम्पूर्ण विशालु विश्व ब्रह्माण्डको उत्पत्ति भयो जसले मस्कुराई मस्कुराईकन पालन गर्नुहुन्छ जसले यसलाई एक दिन रात रात आँखा पारेर यसको आँखा हुने बित्तिकै सम्पूर्ण समयतिर उहाँ नै मेरो अर्थात जहाँबाट जुन प्रभुको सत्ताबाट यो सम्पूर्ण प्राणी वर्गको यो सारा सृष्टिको उत्पत्ति भयो जसो मन्द मन्द मुस्कानको आश्रयमा सहारामा यो जीवित भइरहन्छ यो जतिञ्चिकालसम्म त्यसपछि जसो अलिकति आँखीमा टेढिने बित्तिकै समय हेरमा लिन पुग्दछ लिन हुन पुग्दछ त्यस्तो भगवानको संस्मरण गरिरहेको छ उपनिषद्षद्को पनि सार रूपमा भनेर ब्रह्मसूत्र भने यतो उपनिषद्ङ्मयमा पहिलो सूत्र पछि जन्मध्यक्ष भन्ने दोस्रो सूत्र छ त्यही जन्मा यता भन्ने सूत्रलाई हुबहु प्रथम स्कन्दका पहिला अध्यायको पहिलो श्लोकमा एउटा प्रारम्भको वाक्य राखेर जग्द गुरुव्या शुभारम्भ गर्नु आएको छ त्यसै कारणले यो वैदिक वाङ्मयको नवनीत हो मूलय तेजोरी यथामयो यत्रिसर्ग मृषा धनात्य स्वरूप भगवान्लाई ध्यान गर्ने प्रेरणा हामी ध्यान गर्छौँ भनेर सम्झना गर्नुहुन्छ यहाँ धीमही प्रयोग भएको छ नि गायत्री मन्त्रको एक अङ्ग यसैले पनि जनाउँछ यो वेदको रसो भने वेद माता गायत्री र गायत्रीको सुन्दर वाक्य पूर्ण गराउने पदमही अगाडि जन्माध्यक्षायत्री मन्त्रको अभिन्न अङ्गको रूपमा धीमही पद प्रयोग गर्नुभयो त्यसैले भागवतको परिचय दिँदा के हो भागवत भागवतम नाम भनेर प्रश्न गर्दाखेरि के भनिएको भने कमेन्ट्री अफ गायत्री मन्त्र यसो परिचय दिँदा ब्रह्मसूत्रहरूको अर्थ महाभारतको साल र गायत्री मन्त्रको भाष्य व्याख्यागवत हुन पनि हामीलाई लाग्छ हामी नेपालमा हाम्रो छिमेकी भारतमा मात्रै होला भागवतको चर्चा सुन्ने भन्ने भनेर ठान्दा होला विश्वभरि व्याकुल छन् काका कुलले पानी पर्खिहाल्छ जहाँ गए पनि संख्यामा थोरै धेरै जस्ता होला तर हिन्दू गीत हिन्दू संज्ञा भएका जीवाहरू जहाँ जहाँ बसेका छन् सर्वत्र यसको लागि कहिले त्यो अमृत पानी भारतीय सर्वैसो पहिलो अक्षर भारे भनेको अनि दोस्रो अक्षर गरे भनेको गीतै नारदा नारद आदि गरेका मुनिन्द्रहरूद्वारा निरन्तर यो गाइँदै गएको तेसरो अक्षर बच वे सर्वशास्त्रीय पुराणे भारत तथा आदौ मध्य चांदे हरि सर्वत्र गीये भगवान हरि को चर्चा कहां छो वेदन कि रायण में महाभारत में पुराण में चैव, ोताजनहरू हुनुहुन्छ भक्तजनहरू भाग्यले पिउने पाउनेछ भाग्य भा त्यस्ताले यसको निरन्तर पाङ गर्छन् र तिनीहरूको तरण हुन्छ त चौथो अक्षर त त्यसले भन्छ तर सबैको तर यस्तो महिमा मन्दर भागवत बाङमय छ यसलाई जीवन जीवन जन्म जन्म सदा सधैँभरि सद, सद, गाइरहने हाम्रो सौभाग्य मिलोस् भनेर पुगा त्यस्तो भगवान्को याद गर्दै जगत गुरु वेदी भन्नुहुन्छ स्वराट अर्थेक भगवान? देखिराख्नु भएको सुनिराख्नु भएको अनन्त कोटी ब्रह्माण्डका अनन्त कोटी जीवात्माहरूका अनन्त कोटी हिँडेका अनन्त कोटी धडगनहरूलाई भगवानले एकैचोटि जान्नुहुन्छ एकै ठाउँबाट कोही जानु पर्दैन उहाँलाई त्यस्तो हुनुहुन्छ भगवान् अर्थ सो अभिज्ञ सब जाने भगवान का आंखा में छारो हाल सकते कस भाई हम आप देखा तो मैं कस देखें नभुले सब देखे कस अर्थेश्व अभिज्ञ समस्त कुराहरू प्रत्येक पद पदार्थहरूलाई जान्नुहुन्छ प्रत्येक प्राणीहरूका हृदयका घरलाई जान्नुहुन्छ प्रत्येक प्राणीका हृदयमा उठ्ने भावकाङ्गहरूलाई जान्नु भगवान् त्यसैले इमान्दारी साथ सच्चाइ साथ कमाऊ जति कमाउँछ अमृत हुन्छ त्यसैको सेवन गर त्यसैको आनन्द लिऊ किनभने जान त के त एक दिन समय आउँछ जानु परि जान्छ कसैले केही लिएर गएको छ करोड कति होस् अरब कति होस् खरब कति होस् फलाना शेठजजीले त उता होइन एउटा थैली नै राखेरै जानु भयो भन्ने छ कसैको बारेमा कोही अलिकति पनि लिएर जान सक्छ कोही एउटा प्रति घर लिएर जान बेकारमा मनलाई अभिमानले अनुकारले भर्ने मात्रै छ म ठुलो हुने केही के कम छाने भनेर यसो देखाउनलाई संसारीपनको मुछ्याईलाई अझ धन बढाउनलाई धेरै सहयोग मिल्छ सदुपयोग गरेर जानेन भने त्यहाँभन्दा अभागी सम्पत्तिको अपाक वैभवको स्वामी भएर पनि अभागीहरू त्यस कारणले बल छ त्यसको पनि सदुपयोग धन छ त्यसको पनि सदुपयोग बुद्धि छ त्यसको पनि सदुपयोग हामीसँग जे छ त्यसको केवल सदुपयोग सदुपयोगमा नै परमार्थको सेवामा लगाउनु भगवानको मन्दिर बनाउनेमा सत्सङ्ग भवन बनाउनेमा वृद्धहरूको सेवा बनाउनेमा प्रभु मन्दिर सत्सङ्ग भवन परमार्थकै कुराहरूमा जस्तो सदुपयोग भन्छ बुद्धि साँचो बुद्धि त्यो धन साँचो धन त्यस भगवान श्री हरिका आँखा कसैले थाल्न सक्दैन तर चरिस त आफूलाई प्रभु कृपाले जो प्राप्त भएको छ त्यसको परमार्थमै लगाउने तर भाग्यशालीहरू परमार्थलाई सद्बुद्धि नबिगारिकन नै कमाएकालाई मात्रै सदुपयोगमा लगाउन सक्छन् नत्र त्यो दशरी पद्धतिबाट विकसितबाट अरूलाई दुःख दिएर रोहाएर पाप गरेर कमाएको छन् त परमार्थमा लाग्न पनि चाहँदैन जान्नै जान्दैन त्यो त त्यसले बिगारिसके आन्दी भएन केवल आधाको तातो मात्रै तातो हुँदैन पैसाको पनि तातो हुन्छ धनको पनि तातो हुन्छ धनको तातोले कहिले पनि अल्म ल्याइदिन्छ मान्छेले त्यतिकै खुलाइ हुन्छ त्यसबाट बच्नुपर्छ भनेर भाग्यशाली त्यही हुन्छ जसँग सम्पत्ति पनि छ तर त्यसको सदुपयोग पनि पर जानेछन् परमार्थमा लाउनु पनि जस्तै आएको छ भाग्यशाली आजका कथाहरू धेरै छन् नत्र त बडा सुन्दर सुन्दर दृष्टान्त चन्द्र मैला र महिला घटनाहरू छन् त्यस भन्न त हाल्दा ढिलो हुन्छ त्यस्ता परब्रह्म परमात्माको याद गर्दै जगत्गुरु वेदव्यासी भन्नुहुन्छ अर्थै स्वभाविक भगवान् सर्वज्ञ हुनुहुन्छ कसैले चल्न सक्दैन स्वयं स्वयं प्रकाशमय हुनुहुन्छ भगवान् उहाँलाई कसैले लिए बत्ती लिएर हेर्नु पर्दैन उहाँ आफै बत्ती हुनुहुन्छ विश्वका त्यस्ता भगवान्ले सब भाला अपना नामी कमल प्रकट भ्रजी भागवत चतुश्त रूपी नारदी चार श्लोक चा। चा। को भागवत अठारह श्लोक में परिणत हो प्रभाव जगत गुरु वेद व्यासो विशाल अठारह हजार श्लोक को रूपमा झामिन पुग्छ उहाँको प्रतिभाको आश्रय भ्रम आदिन्ती सूर्य जुन भागवतको बारेमा बढे बढे ज्ञानीजनहरू पनि अल्मलिन पुग्छन् अर्थनमा लागे त्यस्तो दिव्य ज्ञान भगवान श्रीनारायणले आदि ऋषि भगवानको नाभि नामबाट पैदा भएको ब्रह्माजीलाई प्रदान गर्ने